लागि ट लागि रेडियो अर्पणहरूकोबाट पनि संसारभरेकै भएको बिहान दस बजेको अर्पण समाचारमा सम्झनापति झा आज चीन जाँदै पर्यटनलाई उद्योगको मान्यता दिने सरकारको तयारी सोभि चुनावको मिति घोषणाको माग गर्दै नेविसंगले आज एक घण्टा धरना दिनेको आह्वानमा आज तराईका बाइस बलिउड नायिका जिया खाने मृत अवस्थामा फेला र गोर्खा फुटबल प्रतियोगितामा आज अन्तर्गत अन्तिम दुई खेल हुँदै संकटा र टुसाल तथा आर्मी र मनाङ दुई सतिस्पर्धा हुने व्यवसाय न कने व्यवसाय फस्टा का विज्ञापन सी रेडियो थपलो पांच मेगा अब समाचार विस्तारमा उत्तरी छिमेकी देशको भ्रमण गर्ने सिलसिलामा उपराष्ट्रपति परमानन्द झा आज चीन जाँदै हुनुहुन्छ व्यापारी प्रदर्शनमा भाग लिन जाने भए पनि उच्च स्तरीय राजनैतिक भेट पनि गर्नुहुनेछ उहाँको भ्रमणलाई चीनले बेजिङमा सम्मान दिने लागेको छ दस सदस्यीय प्रतिनिधि नेतृत्व गर्दै उपराष्ट्रपति झा आज दिउँसो साढे बजेपछि चीन प्रस्थान गर्ने कार्यक्रम रहेको छ उपराष्ट्रपति झा कुन आयोजना हुने प्रथम दक्षिण एसियाली व्यापार मेलामा भोलि सहभागिता जनाउनुहुनेछ ंग चीन को राजधानी बेजिंग जान हने तथा तिहां चीनी समकक्ष संग भेटवाता करने कार्यक्रम राष्ट्रपति झा बेजिंग चीन को औद्योगिक महानगर शांखाई हेठ छब्बीस गति स्वध फर्कने कार्यक्रमपतिथे वहांकी धर्मपत्नी नबीना झा वाणिज्य तथा आपूर्ति मंत्रालय का सचिव लालमणि जोशी परराष्ट्र मंत्रालय सहसचिव अंबेका देवी लोइल ना एवं शिष्टाचार महापाल नारायण मैनाली लगातार रहने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 सरकारले पर्यटनलाई उद्योगको मान्यता दिने भएको छ सरकारले नीतिगत रूपमा निर्णय गरिसकेको र अध्यादेशबाट मान्यता दिने तयारी गरेको छ पर्यटन पनि व्यवसायका रूपमा अगाडि बढिरहेको तर उद्योगको मान्यता नपाएको भन्दै सरकारले उद्योगको मान्यता दिने नीतिगत निर्णय गरिसकेको अर्थ मन्त्रालयले जनाएको छ सरकारका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले पर्यटनलाई उद्योगको मान्यता दिने विषयमा सरकारले नीतिगत निर्णय गरिसकेको जानकारी दिनुभयो वहाँले केही दिनमा सरकार अध्यादेश पारित गरी राष्ट्रपतिकोमा पठाउने तयारीमा रहेको बताउनु भयो जातीय विभेद उन्मूलन दिवस आज मनाइँदैछ नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा भएको आज सात वर्ष पुगेको छ सात वर्ष अगाडिदेखि आजकै जेठ एक्काइस गतेको दिनलाई जातीय विभेद तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाउन थालिएको हो जातीय विभेद तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ राष्ट्रिय सभागृहमा आज सबै राजनैतिक दलका उच्च नेताहरूको सहभागितामा कार्यक्रम हुँदैछ दुई साल जेठ अठार गते बसेको मन्त्री निर्णय अनुसार हरेक वर्ष जेठ एक्काइस गतेलाई जातीय विभेद तथा छुवाछुत उन्मूलन दिवस मनाउन थालिएको हो नेपालको जनसङ्ख्याको एक चौथा हिस्सा उठेको नेपाली दलित समुदायमाथि करिब पैतिसै वर्षदेखि थोपरिँदै आएको जातीय छुवाछुत तथा भेदभाव भने अझै पूर्ण रूपमा अन्त्य हुन सकेको छैन व्यवस्थापिका संसदले दुई जेठ दस गतेका दिन जातीय भेदभाव तथा छुवाछुतको कसुर र सजायको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दुई पारित गरेको र राष्ट्रिय दलित अधिकार आएको व्यवस्था गर्न बनेको विधेयक पारित गरिसकेको छ आंदोलन पक्ष को पुनस्थापित संसद ने दुई हजार तिरसठी साल जेठ एक्काईस गते छुआछुत मुक्त राष्ट्र के रूप में घोषणा कर सिराहाको गोलबजार सातमा गैराती गाडीको ठक्करबाट मानसिक सन्तुलन ठिक नभएकी एक महिलाको ज्यान गएको छ सड़क पार गर्ने क्रममा राति नौ बजे पूर्वतर्फ गइरहेको बोलेरो गाडीले ठक्कर दिँदा घाइते भएकी महिलाको लहानको रामकुमार शारदा उमा प्रसाद स्मारक अस्पतालमा उपचारकै क्रममा ज्यान गएको हो केही समयदेखि गोलबजार आसपासमा बस्दै आएकी महिलाको नाम ठेगाना नखुलेको प्रहरले जनाएको छ ठक्कर दिने गाडीको पैसा नभए पनि प्रहरले आशंकामा ना दुई नम्बरको बोलेरो नियन्त्रणमा लिएको सा स्वतन्त्र विद्यार्थी युनियनको चुनावको मिति घोषणाको माग गर्दै आन्दोलन गरिएको नेपाल विद्यार्थी संगठनले आज त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यअघाडी धरना दिँदैछन् बिहान एघार बजीदेखि एक घण्टासम्म धरना दिने कार्यक्रम रहेको नेविसंघका प्रवक्ता युपी लामेछानेले जानकारी दिनुभयो विद्यार्थी संगठनहरूबीच सहमतिको सम्भावना नदेखिएकोले अब सोभि चुनाव हुने सम्भावना लगभग सकिएको भए पनि आफहरूको पूर्वघोषित कार्यक्रम भएकोले धरना दिने उहाँले बताउनुभयो अनि राष्ट्र विका अध्यक्ष माधव ढुङ्गेले पनि अब सोपियो चुनाव हने संवना सक्रता तेगते चुनाव स्थगित भईसे अब वर्षा लगे विद्यार्थी घर लगे चुनाव होने कमलरी सिर्जना चौधरीको रहस्यमय मृत्युको छानबिन तथा दोषीलाई कार्यवाहीको माग गर्दै मुक्त कमलरीले आज तराईका बाइस जिल्लामा बन्द घोषणा गरेका छन् बन्दको कारण तराईका धेरै ठाउँमा गाड़ी चलेका छैनन् बजार पनि बन्द छन् काठमाडौँबाट तराईका जिल्लाहरूमा छुट्ने गाडी पनि कम चलेको ट्राफिक प्रहरीले जनाएको छ संघर्ष समितिका सचिव सन्तोष दहीतले विभिन्न माग राख्दै शान्तिपूर्ण धरा दिँदा पनि सुनवाई नभएकोले बन्द गर्नु बताउनुभयो सरकारले मन्त्रीस्तरीय वार्ता टोली गठन गरेर मात्र आफूहरू गरे मात्र आफूहरू छलफलमा बस्ने उहाँको भनाइ छ मुक्त कमलरीले विभिन्न समयमा बेपत्ता पारेका कमलरीको उद्धार कमलरी, कमलरी, कमलरी मुक्तिको घोषणा गरी पुनर्स्थापनाको लागि एनको व्यवस्था गर्नुपर्ने लगायतका माग अघि सारेका छन् सा। माघबारे सरकारको ध्यानकर्षण गराउने क्रममा काठमाडौँ लगायतका जिल्लाहरूमा प्रहरी प्रदर्शनकारीमाथि दमन गरेको भन्दै अधिकारवादी संस्थाले आपत्ति जनाएका छन् काठमाडौँमा मुक्त कमलरीले मंगलबार दिउँसो आज दिउँसो विरोध प्रदर्शनको तयारी गरेका छन् विभिन्न बाहनामा लामो समयसम्म नेपाल बस्दै आएका विदेशी नागरिकमाथि प्रहरी निगरानी बढाएको छ सङ्गठित तथा आर्थिक का अपराधका आर्थिक अपराधका घटनामा एकपछि अर्को गर्दै विदेशी नागरिकको संलग्नता देखिन थालेपछि प्रहरीको विशेष टोली उनीहरूको दैनिक गतिविधिमाथि आँखा गाड्न थालेको हो प्रहरीले व्यापार व्यवसाय र परामर्शदाताको नाममा बसाई अवधि लम्दै आएका विदेशीको तथ्याङ्क संकलन गरेर अध्ययन अघि बढाएको छ व्यापार व्यवसाय अध्ययन अध्यापन गैर सरकारी संस्थाको सर नाममा भित्रेका परामर्शदाता लगायत करिब चार विदेशी सूक्ष्म निगरानीमा रहेको प्रहरीले जनाएको छ यो संख्या नेपालमा रहेको बहुराष्ट्रिय कम्पनी र कूटनैतिक नियोगमा कर्मसारी हो प्रश्न दोस्रो संविधान सभा निर्वाचनको लागि नागरिकमा उत्साह नभएको कार्टर सेन्टरको निष्कर्षप्रति तपाईँ के भन्नुहुन्छ ए स्वरै आना सही हो बे कपकल्पित लाग्छ र से भ्रम छर्ने काम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 पालो ट्राफिक खबरको सम्पूर्ण सडकको वर्तमान अवस्था यस्तो रहेको यति बेला नारायणगढ़ ठेटोडा वीरगंज सडक खुला रहेको छ नारायणगढ़ र मुग्लिङ सडक विशेष काठमाडौँ सडक खण्ड मुग्लिन्दमोली पोखरा र नारायणगढ़ प्रासी पनि खुल्ला रहेको छ यो जानकारी हामीलाई सम्बन्धित ठाउँका ट्राफिक कार्यबाट प्राप्त भएको हो ट्राफिक ग्राफिक खबर फोटो पॉइंट फोल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर एक सौ राोन नंबर शून्य छपन्न पांच तिरसठी शून्य तिरसठी मोबाइल नंबर अन्यानबे पांच पचास एकसठी सात सौ तिरचाली अब अन्तर्राष्ट्रिय समस्या र नायिका जिया खान मृत अवस्थामा भेटिएकी छन् पच्चिस वर्षीय खानले सोमबार राति मुम्बईको जुहुमा रहेको आफ्नै घरमा आत्महत्या गरेको स्थानीय प्रहरीले जनाएको छ उनी मुम्बईमा आमा र बहिनीसित बस्दै आएकी थिइन् आमा र बहिनी घर बाहिर गएको बेला उनले आत्महत्या गरेको मुम्बई प्रहरीको भनाइ छ खान केही समय अघिदेखि डिप्रेसनबाट पीड़ित रहे पनि पछिल्लो समय फिल्म खेल्ने तयारीमा थिइन् यस विषयमा उनी फिल्म निर्मातासँगको छलफलमा पनि रहेको भारतीय संसार माध्यमहरूले जनाएका छन् दु हजार सातमा रामगोपाल वर्माको निशब्द चलचित्रबाट अभिनय सुरु गरेकी थिइन् उनले गजनी हाउसफुल सिनेमा केही विज्ञापनमा पनि अभिनय गरेकी थिइन् घटनाप्रति भारतीय कलाकारले दुःख व्यक्त गरेका छन् घटनाको अनुसन्धान भएको मुम्बई प्रहरीले बताएको छ अब खेल समूह सहर गोर्खा कप फुटबल प्रतियोगितामा आज समी अन्तर्गतका अन्तिम दुई खेल हुँदैछन् दसित रंगशालामा दिउँसो दुई बजे हुने पहिलो खेलमा सङ्कटा र टुशाल क्लबीच प्रतिस्पर्धा हुँदैछ समूह क्षणका दुवै खेलमा हार बिहोरेर क्वाटर फाइनल पुग्न नसकेको यी दुई टोलीका लागि आजको खेल प्रतिष्ठाका लागि मात्रै हुनेछ दुवै टोलीले आर्मी र मनाङ वर्ष्याङ्गीसँग खेल हारेका थिए त्यसै गरी अपराह चार बजे आर्मी र मनाङबीच प्रतिस्पर्धा हुँदैछ दुवै टोली क्वार्टर फाइनल प्रवेश गरिसकेकाले आजको खेल विजेता र उपविजेताको टुङ्गो लगाउनेछ टोली खेलजिँदै समूह विजेता बन्ने छन् यसअघि सोमबार भएको खेलमा आफआफ्नो खेलजिँदै समूह बीबाट त्रिस्टा राजसिटी क्वार्टर फाइनलमा प्रवेश गरेका छन् उत्तरी छिमेकी देशको भ्रमणका लागि उपराष्ट्रपति झा आज चीन जाँदै पर्यटनलाई उद्योगको मान्यता दिने सरकारको तयारी सोभि चुनावको मिति घोषणाको माग गर्दै नेविसङले आज एक घण्टा धरना दिने मुक्त कमजोरीको आह्वानमा आज तराईका बाइसला बन्दको घोषणा बलिउड नायिका जिया खान मृत अवस्थामा फेला र गोर्खा कप फुटबल प्रतियोगितामा आज समे अन्तर्गत दुई अन्तिम दुई खेल हुँदै सङ्कटा र तथा आर्बी र बीच प्रतिस्पर्धा हुने सत्य मधुमेह तथा उच्च रक्तचाप का बिरामी बी